मेरी त, साँच्ची के रे के रे कान्छी न्यौ होइन त लाग्यो नि फेरि मैले ल्याएको त दिन्छु भने होला तिमीलाई बिर्सन चाहिँ होला लेखेर लैजाऊ बरु लख सुन त रसबारी पनि लिएर आऊ है बिर्सन चाहिँ होला लेखेर लैजाऊ आ, लहर, यो सानो केटो बाबु <laughs> बाबु तिम्रो तिम्रो नाम हो नाम नाम नाम नाम मेरो आमाको आमाको बाबुआमा नमस्ते नमस्ते।, नमस्ते नमस्ते आज त झन्डै ससुराले खोइ तिनको पानी त्यही हो मम्मी पनि ऊ आइसक्नु भयो कि खालि बुवा मात्रै कराउनुहुन्छ भने होइन कति कराएको ल मैले ल्याइसके त मैं अगि नहीं को है बीर्स होने लिखे लै जाऊ तो मैं चाउमिन रोमो तिम्रो लागि त्यो ओखति साबुन भन्ने चाहिँ ल्यायो त मुख धुनलाई न मेरा बुडा पनि यो बुढेसकालमा ह्यान्ड श्यु हुन्छ नि के भनेर भनेको झन् इनको हेरा या अब ल्याइसौ कि नि एउटा मात्र ल्यायो र मैले त ओखति आयुर्वेदिक फेस सप अनि त्यसपछि ओखति आयुर्वेदिक एलोवेरा फेस वाश त्यो मात्र होइन के ओखति आयुर्वेदिक फेस सप अनि ओखति आयुर्वेदिक रोज फेस वाश पनि लिएर आछु आमामा के के के के अंग्रेजी बाटा नाम भने मैले त कुरो बुझेन अरु कुरो मलाई थाहा छैन मेरो अनु त परिहाल्छ नि जेर लिएर आउनु भन्नुभयो बिर्सिएर बुबाले समोसा पुरी भएछ अनि फेरि ममीले बुबालाई के लिएर आउनु भनेको नि बिर्सिनु भएर खै त मैले ल्याइदिनु भनेको चाउमिन र मोमो भनेर सोध्नु भयो निकै हाँसु कुरा पो रहेछ अनि सासुआमा तपाईँ त क्वाप क्वाप समोसाइरहनु भएको छ किन फेरि त्यो भित्रभित्रको मात्रै खानुभएको बाहिरको चाहिँ किन खानुभएको अस्ति यो साह्रै पेट दुखेर जोजाउन गएको थिएँ डाक्टर साहबले बाहिरको खानेकुरा नखानु भित्रको मात्रै खानु भन्नुभएको थियो त्यही भएर <laughs> नि अनि नानी को को विनाजु होलीडे होइन त होइन अस्ति बजार गएर आएदेखि त के हो सासुआम भने झन झन राम्रो हुनुभएको छ साली नानीको त कुरै नगरौँ म त लट्टै होइन यसको रात चाहिँ के हो अब हेर्नुहोस् है अब मान्छेलाई उमेर जति बुढो भए पनि त्यसको ख्याल हुँदो रहेनछ कसरी राम्रो देख्यो कसरी सुन्दरी बनेर हिँडौँ भन्ने मात्र लाग्दो रहेछ उमेरले त साठी पुग्न लाग्यो नि के गर्नु तै पनि राम्रो बनिचाहेन त मनभित्र थियो यसो घुम्दै गएको त्यो हेटोडाको न्यू दुवारी स्टोर भन्नेमा चाहिँ हो खती साबुन पाइदो रहेछ सा। त्यहीँबाट कान्छीले भने यसैले भनेर त भने फेरि म नत्र मलाई के थाहा हुन्थ्यो र कान्छीले भने अनि त्यसपछि ल्याएर मुख धो को के गर्नु सबैजना पछि लागेर केही छैन बाढाले अलि <laughs> <laughs> बिलाजु हिजो मैले दिदीलाई कल गरेको फोन रिसिभ चाहिँ गर्नुभयो तर बोल्दै बोल्नु भएन के हो दिदीबहिनी आजको के परे क्या हो अब परेको चाहिँ के होइन साल नानी त्यसको कथा अर्कै छ कि यहाँनिर अब हिजो बजार जान्छु भन्दैथि छोरासँग लिपगार्ड देउँदा छोरा भनेर लिप गार्ड मागी चाहिँ अब छोरालाई लिपगार्ड भने के थाहा फेबगोल चाहिँ दिएछ ओटासेर होइन के बोल्नु